नमस्कार नमस्कार सुस्वागतम अभिवादनम कार्यक्रम जस्ट फर इन्जोय हाँसी मजाक केन्द्रमा कालापारी छन् विष्णु नाटी म छु डिलुवा बाजे तपाईँ यति बेला अनुपढ सबैका लागि सधैँका लागि रेडियो अनपढ एकछि चार थुप्रो भएको छ अनि यो कार्यक्रम जस्तो फरै इन्जोय हरेक चाहिँ दिनको कसै हो यो कसै हो राति हौ करिब करिब बाह्र बजीसम्म चक्कर आउँला सँगै बसौँला सुरुवातमा एउटा नराम्रो बानी छ बाजेको भन्ने कुरो विष्णु नातिलाई थाहा छ थाहा पाउँदा थाहा पाउँदा विष्णु नाति जी लाइसक्यो गार्थी यो बुढाको बानी नि मैले कहिल्यै पुरा गर्न सकिनँ भनेपछि त्यो घर नराम्रो बानी होइन त्यो गाना सुन्ने हो तपाईँलाई पनि थाहा छँदैछ हो गाना सुनौँ त्यसपछि बाँकी त हामी गर्दै गरौँला कसै हो है ल त्यसलाई गानै ए ल ढिलोबाजेको सेत हुने तपाईँ पनि थक्क पर्ने हुन्छ है नाति कस्तो लाग्छ बिछटेर आउनु लाउँथ्यो नाति मान्छे भने यो ढुलुबाबाजे किन गाएको बन्न नगाएको होलान् भन्छ नि बेलुका बेला बेसी नातिले यति मिठो स्वर यति मिठो लय यति मिठो चाहिँ नि आवाजको शब्द चाहिँ नि संरचना यस्तो मिठो स्वर भए मान्छे यो कति जुलेर बस्छ स्टुडियो गरेर गाना रेकर्ड गरेर भनौँ भने नातिले गफै हँड भने अरू दुई भने अब बहुमतबाटै पारित भएको कुरो त्यही भने अब नातिहरूले भने भन्न त हो रेकर्डिङ गर्न पनि गाह्रो रहेछ फेरि पैसा चाहिँ रहेछ सबैले चिन्नु चाहिँ तिम्रो ल म चलाइक्यो नाति होइन होइन सबैलाई चाहिँ गीत रेकर्ड गरे भन्छ नि रेकर्ड गर्ने यसो आर्थिक सहयोग गरेर पक्कै पनि हामीले पनि घा चक्क दुई दिन किन्दी भन्न किन्द अनि के भयो भन्दाखेरि त्यो हाम्रो घरभन्दा उता महालोपट्टिका एउटा नाति गणेश नाति हो के अरे नाम त गणेश नातिको हातमा चारवटा स्याउ है एकदम रसिला रसिला हेर्दै खाउँ खाउँ लाग्ने कहाँको भन्छ नि कहाँ कहाँ हेलोमुखी स्याउ के भन्छ अरे हो ए हो <laughs> <पार पार गो। laughs> नातिले के भने अ गाह हो मलाई कता मुस्ताङतिर नै हुन्छ कि होइन राउँदैसम्म त्यो स्याउ एकदम रसिला स्याउ गएको अर्को चाहिँ हाम्रो रमेश नातिलाई त्यो खानु मनलागेपछि उनले यसो तिरिकलाई मन लागेछन् उनले भने ए गणेश यहाँ आउँछौ भने ऊ पनि आयो अनि तिम्रो हातमा चाहिँ चारवटा स्याउ छन् ल भनेर त मलाई दुइटा देऊ भने तिमी सेवा कतिवटा बाँकी रहन्छ भनेर सोधेँ मैले भने होइन चारै रहन्छ भने लपडाउ गरेँ यता रमेश भाइ कसरी चारवटा रहन्छ चारवटामा दुइटै मलाई दियो भने कसरी चारो हुन्छ ल भनेर त भनेर त अँ तैँले मागे भनेदेखि म तँलाई स्याउ दिन्छु नि मरे पनि दिन्न यति महँगो स्याउ अरे ए त्यो अच्छा म भन्ने कुरो हौ अनि त्यो कुरो सुनिसकेपछि अलिकति हाँसो भयो त्यहाँनिर थोरै थोरै अनि थोरै त्यही दुईवटा साथीहरू अब पहिला दिन भन्थ्यो पछि दियो अनि त्यो गणेश मिलेरै स्याउ खायो क्या तिनीहरू त्यहाँ खाइसकेपछि खोलाको दिनमा पुगे उनीहरू कुरा गर्दै गर्दै गर्दै खगेरी खोला डिलमा अनि खोलाको दिनमा खोलै खोला यतारी खोला उतारी खोला अनि फेरि उनीहरूले भनौँ ओ हेर न यो कति गैँदो होला है यो खोला पऱ्यो तिमी तार्न सक्छौ भन्दैछ त्यही अर्को हो नि ए यस्ता जग्गा खोला कति तरियो कति तरियो भन्यो भने ल उसो भने तरेर देखाउँदै लो हेरौँ त भने अनि उसले यता हेऱ्यौ उता हेऱ्यौ यताउति हेऱ्यौ भने तिमीले के हेऱ तिमीले यति गहिरो खोर कति तरियो कति हुँदैन तरा नै छिटो भन्नु भन्यो गणेशले तर्ने त भनेको नि तर खोला तर्नु पुल चाहिँ कता होला भनेर खोज्या क्या अनि खोला त धेरै तराएर तर पुल माथिबाट तरियो चाहिँ भन्ने कु अनि एउटा व्यक्तिलाई पसलबाट साडी चोर्दा चोर्दा स्थानले रङ्गी हात समाएर प्रहरी चक्नु भएर उभ्याएँ प्रहरीले सोध्नु सुरु गरेँ अनि प्रहरी हुने ऐ तैँले साडी पसलबाट साडी चोर्या होस् भनेर सोधेँ त्यो व्यक्तिले हो हजुर श्रीमतीले नयाँ राम्रो साडी चाहियो भने त दिनरात कचकच गर्न थालि किन्ने पैसा भएन त्यसै मैले चोर्न पऱ्यो यो दुःखी जिन्दगी यस्तै चाहिँ हेर्नुहोस् हात हासुखको छैन पैसा कसैले कमाउने जाहिर पनि दिँदैन रोजगारी पनि छैन साडी बिरक्ता ल श्रीमतीलाई साडी चाहियो भने अरू मात्रै चोरेको हजुर भनेर भने अनि प्रहरीले भने एकै रातमा चार चारपटक त्यही पटकमा चोर्न किन गएछ त त चोरेर नला चार चारपल्ट गएर चोरेर लाने चाहिँ अनि फेरि गर्ने उसले भने हजुर पहिलाबाट साडी चोरेर लगाएँ श्रीमतीले यस्तो डिजाइन गएको साडी पनि ल्याउने भनेर कराए फेरि अर्को साडी चोर्न आएँ अर्को नि ल्याखाएको यस्तो कलर खुइल्यो साडी ल्याउने गालेको दिन फेरि अर्को पनि चोर्न आएको यता झन् चाहिँ नि ऊ जमानाको पेन्सिल लगाउने यस्तो हो अलि आधुनिक साडी लियो भनेर गाली गरिन् त्यही भएर चौथो पटक चाहिँ नि चोर्न पऱ्यो भनेर आउँदाखेरि चाहिँ यी बच्चाहरूले सम्हार तपाईँको ल्याएर बुझाइदिइहाले नि अरे यस्तो पनि हुँदो रह मानिस अन्तिम अन्तिम अवस्थामा थियो आफ्नो जिन्दगीको वरिपरि भएका उसको आफन्त र भेटघाट गर्न आएका मानिसहरूले उसलाई हौसला दिएर भन्न थाले यतिको उसको भान्जा सुवास्नी त छोराले भने पहिला भान्जाले भन्यो तपाईँ एकदम ठिक हुनुहुन्छ मामा भनौँ छोराले भने हो वा तपाईँको सास तपाईँको ढुकढुकी सबै एकदम राम्रै छ भनौँ भनौँ स्वास्नीले भनेन् हो हजुर तपाईँको अनुहारमा त चमक छ केही हुन्न भनौँ भने छोरीले भनेन् ओहो जिउडाल्दा झन् ठिक छ कति केही हुन्न बुवा तपाईँलाई भनिसकेपछि अनि बुढा मुसुकै हाँसी अनि भने हे भगवान् तिमी धन्य छौँ भने अनि फेरि वरिपरि अरे किन भगवान्लाई धन्य छौ भने हालेर त म मर्दा पनि मर्नेको लागि सक्दा पनि स्वस्थ र तन्दुरुस्तै भएर मर्न लागिरहेको चाहिँ धन्य छ अरे त्यसपछि अलि यता आएको पढेर आएको एउटा थाहा छ है नाति पढेर पढेरमा दुईजना मैले साथीहरू पानी भर्दै रहेछन् एउटाले अर्को साथीले चिन्तित मुद्रामा भनिन् हेर न अनिता म त प्रेग्नेन्ट छु कि भन्ने डर लागिरहेको छ कस्तो वा को कि आउँछ भने अनि अलिकति भन्यो किन र तिम्रो त श्रीमान त विदेशमा बस्छ नि होइन र भन्दैछु भन्यो अनि फेरि उनले भनिन् त्यही भएर मलाई डर लाग्यो नि न त किन डर लाउँदा र त्यसपछि एउटा व्यक्ति चिने जानेको नातै आफन्तै हो अनि भर्खर दुई महिना भएको थियो छोरो जन्मेको उसको अनि छोरो जोड जोडसँग रोइरहेछ ऊ मोबाइलमा आयो भने त रेकर्ड सिस्टम छ नि जाति होइन उसले रेकर्ड गर्दै जान्छ रिकर्ड गर्दै जान्छ रिकर्ड गर्दै जान्छ छोरो जोडसँग रुन्छ ऊ रिकर्ड अनि श्रीमती आइन्दा बेसरी करायो होइन तपाईँको मत्ती भ्रष्ट भएको छ क्या दिमाग फुसका छ क्या यो बच्चा रोइरहेछ फकोनु पर्दैन किन रोएछ नि बुन्न गर्दैन भनेर बढा झपऱ्यो अनि श्रीमतीले नि भने होइन त्यही भएर त हाम्रो बच्चा रोको चाहिँ मोबाइललाई रेकर्ड गरिरहेको छ नि त मैले भने किन गर्नुपर्छ रेकर्ड अहिले त यो बोल्न सक्दैन कारणमा जानु सक्दैन भोलि पर्सि जब यो पाँच छ वर्षको हुन्छ त्यति बेला चाहिँ यो चाहिँ नि मोबाइलको रेकर्डसँग यो बाँच्छ दुई महिना छँदा यस्तो सँगस भन्दा त त्यति बेला के भएर रोको भनेर सोध्न पाइन्छ भने त रेकर्ड गरिहाल्छ यस्तै पनि हुनु रहेछ अनि एउटा मान्छे पढ्न खण्ड काठमाडौँ गएछ काठमाडौँ गइसकेपछि उसले एकदम फुट्दै लगाएको रहेछ चलाई पनि मैले यति पढेँ यति पढेँ भन्दो रहेछ तर उसले काठमाडौँ गरेर पढ्ने काम गरेको थिएन गाउँमा गएर है म त झन् चाहिँ डिग्री त नाइटमा म पढाएँ भने म नाइट कलेज पढेको डिग्री पढेको छु अँ नाइट कलेजमा पढ्छु भने गफ लगाएको त्यो गफ लगाइसकेपछि एक दिन चाहिँ उनी घरमा भएकै बेला भए गाउँमै आयो बेलामा एउटै आइमै मानिसले चाहिँ अङ्ग्रेजीमा चेठी आएको उनलाई अनि ओहो प्रमोद त त्यसले डिग्री पढेको पनि नाइट कलेजमा त्यसले त पढिदिन्छ भने त त्यो चिठी लिएर आइजन त्योचोटि ल्याइसकेपछि अब त्यो बाबुले यसो चिठीसम्म अहिले जुक्ति लगाए पढ्न उसलाई आउँदै आउँदैन अनि आइबारी भनिदिन्छ लगाउनु भाउ चिठीमा के लेखाए त पढिदिनुहोस् न अनि भनिदिनु वान। उसले भने हेर्नुहोस् हजुर म त नाइट ना ना कलेज पढाएँ मान्छे अहिले दिनसम्म त्यो पढ्नै मिल्दैन नाइटकै बेला मात्रै पढ्नै मिल्छ अरे त्यस्तो पनि भाउ अनि त्यसपछि एउटा सानै छोरीले आफ्नै आमालाई गएर ए मम्मी मम्मी तपाईँले पहिले सर्कसमा काम गर्नुभएको थियो र भनेर मम्मीले भने किन छोरी त्यस्तो त छैन सर्कसमा काम भन्नु छोरीले भनिन् हजुरआमाले हिजो फुकुसँग भन्नुभएको भनेर के भन्नुभयो भनेर सोधिन् फेरि मम्मीले त बाबालाई कान्छी आउनलाई नचाउनु हुन्छ अरे सर्कसमा आउनलाई कहाँले नचाउने भन्ने कुरो हो त्यो पनि ठिकै हो लगे त्यो बेला एउटा गाना छुनौँ गानापछि एउटा बिरेको लिउँ बिरेक पछि फेरि झप्पैसँग आउँदा वेलकम रिसाउन् मान्छेहरू नभइदिएका भए हामीले यिनीहरूका सर्तका ताक लगाउनु पर्ने थिएन सिनेमाले पनि झन्डै रिसाउँदै भन्यो भने यदि हामी मानिस नभइदिएको भए हामीलाई पनि लाज भन्ने कुरो केही पनि हुने थिएन अरे लिर कुदो बजाउ है अनि एकजना जाडा मान्छे जसलाई जडिया भनिन्छ होइन उनी चाहिँ पत्रिका पढ्न थाले पढ्दा पढ्दै एउटा पेजमा उनले रक्सीको खराबीको बारेमा पढ्न थाले अनि रक्सी विरोधी लेख जडियालाई बोर लागेर पत्रिकालाई एकातिर पोका पायो अनि भन्न थाल्यो आजदेखि मैले छोडिदिएँ श्रीमती आश्चर्य मान्दै ओहो के लक्ष्सी पिउनै छोडिदिनु भयो भनेर श्रीमाले भनेको होइन यो अखबार पत्रिका पन्ध्र छोडिदिएँ मैले अब <laughs> अनि बाबुले छोरालाई भने ए बाबु जाउ त भए बारीमा खान झेडो बाँधेर आउँछन् हेर्ता भने छोराले पनि हुन्छ बुवा म हेरिहाल्छु नि भन्दा बारीमा गएँ बाँधेर आयो मकै खायो ऊ हेरिरहेछ बारी पुरै सखाफ बनायो एकैछिन बारी खाली भयो बाउ रिसाउँदै गाली गर्न आएँ भने मैले तँलाई बाँदर हेरेँ भने होइन एउटा पनि मकै छैन नि त के गरेको छ भने छेराले भने बारीमा त मैले बाँदर हेऱ्यो भने त पठाएन मैले त हेर हेरेछु त्यो बाँदर मकै खाइरहेको छ त्यो मकै बाँदर हेऱ्यो भने त ऊ बाँदो नरहेको हेरेर बस्दैछ अनि त्यसपछि लोग्नेले भने चाडबाडको बेलामा पनि दाल भात मात्रै प्रिया अरू पनि चोइस बनाउनु पर्दैन मैले भनेस्नीले पनि भनिन् ल छ नि त चोइस भन्नु अनि खै के के छ त चोइसहरू खै भन्नु त भन भने सिर्फ दुईवटा चोइस छ खानेकुरा यही दाल बात्यो पहिलो चोइस खाए खानुहोस् दोस्रो चोइस नखाए नखानुस् के छ अबेर अर्को हो अँ भन्यो भने अति छ अनि थोरै कुरा गरौँ न श्रीमती र श्रीमान कुनै पार्कमा घुम्न गएको अनि उतापट्टि एउटा कुनै केटा र केटी मस्त मायामा लिप्त भइरहेको रहेछन् अनि श्रीमतीले भनिन् के टिम पनि यस्तै गर्न सक्छ भन्दा सोध्ये श्रीमती श्रीमानले भने खोइ म त्यो केटीलाई चिन्दा त चिन्दिनँ अरे उनीहरूले यता भन्दाखेरि उसले उताको जे म्याथमेटिक्सको पढाइ भएर चाहिँ स्कुलमा म झ्यालबाट टिक्कै हेर्न गएँ त्यो ठुलो मात्रै काम छैन कि हो झ्यालबाट मात्रै पढाएको त रमाइलो आउँछ त्यही भएर हेर्नु थालेँ दे, मैले पहिला पढाएँ मैले स्टार्टको मास्टर हो <laughs> अनि शिक्षिकाले सोध्नुभयो ए गाउ हो ल भन्नु त ए प्लस बी होली स्क्वायरको के सु मतलब के हो भने कोर्स्टभित्र त ए प्लस बी स्क्वायरको सु त के मतलब के हो भनेर सोध्यो विद्यार्थीले यसको मतलब मिस एउटा केटाले केटीलाई एउटै कोठामा थुँ बाहिरबाट दुईवटा तालचा लगाइदिनु हो भने पढाइ त खतरा अनि एकजनाले सोधेँ ए दाइ तपाईँ कुनवार जन्मिनु भयो भनेर सोधेँ अर्कोले भने म त शनिबार जन्मेको हुने भयो हौ भने लु दा नचाहिने कुरो गर्छ बुढाहरू भाइ अनि के नचाहने कुरो भयो म शनिबारै जन्मेको भने आ जाने भयो बुढा शनिबार शनिबार त बिदा भन्छ हामीलाई थाह छैन र हेर्नुहोस् अब कुरो र कुरो भन्ने कुरो जतालाई पनि जाने हो नि त्यही भएर अँ जानिन्छ म आजको लागि भने छुट्टिनुपर्छ एक तिनजनासम्म जाने हामीलाई सुनेर आज साल दिन हुने सम्पूर्ण इष्ट मित्र छरछिमेकी नाटककोता सबैलाई धन्यवाद छ काल्नापुरे सँग बिष्णु दिने धन्यवाद अर्पण सबैका लागि सन्दिका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज सँगै र अनि तमन भनि धन्यवाद जसफोरि हासि मजाक केन्द्रबाट ढोलुवा बजे बिदा हुन्छ नमस्कार सुन लो शहनाई खुसीयो के बजेगी सुन ना उम्मीदे दुल्हन से सजेंगी सुन लो काली सी से देखो चंदा की हमें झलक दिखेगी उम्मीदों के दर पे हाले से आके खबों ने दस्तक दी मौका मिला है अब जी भर के जी जीलों नफर ु गरी